बाट साथ संवैधानिक परिषदको बैठक आज बस्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका विषयमा छलफल हुने मॅसिर भित्र चुनाव कराने करी वातावरण भईर कग्रेस सभापति कोयरला को भनाई यथस्थित चुनाव गरी। गरे चुनाव बहिष्कार गर्ने नेकपा माओवादीका उपाध्यक्ष गजरेलको चेतावनी भारतको कर्नाटक राज्यमा विधानसभाको चुनाव जारी भारतीय जनता पार्टी र कंग्रेस बीच मुख्य प्रतिस्पर्धा र अन्डर नाइन्टिन एलिट कप क्रिकेटमा कतारद्वारा नेपाल सामु चौरानब्बे रनको झिनो लक्ष्य पेश नेपाली बलर सामुत कतार निरीह नेपाली राष्ट्रिय क्रिकेट टिम विश्व क्रिकेट लिग डिभिजन दुईमा बढुवा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 बैठक तर बैठकका एजेन्डाका विषय भने जानकारी दिएको छैन स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिको लागि बैठक बोलाइएको हो यसअघि एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने सहमति भए पनि पछिल्लो पटक कंग्रेस र एमालेका नेताले त्यसको विरोध गर्दै आएका छन् यसैबीच लोकमान सिंह कार्कीको नियुक्ति प्रक्रियाको विरोध गर्न नागरिक समाजले सिंहदरबारको दक्षिण गेटमा धरनासहित सभा गर्दैछ अहिले केही बेरमा नागरिक समाजका अग्गाहरू भेला भई लोकमान सिंह कार्की नियुक्ति प्रक्रियाका विषयमा विरोध गर्ने उनीहरूले बताएका छन् कार्कीलाई प्रक्रिया र सिद्धान्त बाहिर रहेर समाज ध्वस्त पार्ने गरी नियुक्त गर्न खोजेकाले विरोध गर्न लागेको नागरिक समाजका अगुवा तथा पत्रकार कनकमणि दीक्षितले जानकारी दिनुभयो भारतीय चासो र क्रियाशीलतामा दलहरूले कार्कीलाई अख्तियार प्रमुख बन्न खोजेको नागरिक स आरोप छ नेपाली कंग्रेसका सभापति सुशील कोइरलाले भित्र चुनाव गराउने गरी वातावरण भइरहेको बताउनु भएको छ त्यसका लागि सरकारले छिटे चुनावको मिति घोषणा गर्ने पनि बताउनुभयो प्रेस युनियन नेपाल नवलप्रासी शाखाले आज बिहान गरेको कार्यक्रममा सभापति कोइरलाले सबैले चुनावमा सहभागी हुने वातावरण बन्नेमा आफू ढुक्क भएको समेत उल्लेख गर्नुभयो निर्वाचन गराउनका लागि वर्तमान सरकार गठन भएकाले यसको विरोध गर्नुको साटो चुनाव केन्द्रित भएर लाग्न सबैलाई आग्रह पनि गर्नुभयो चुनावका लागि ऐन संशोधन आवश्यक भएकाले आफू काठमाडौँ फर्किएपछि राजनैतिक दलहरूसँग सहमति गरी ऐन जारी गर्न सरकारलाई वातावरण बनाइदिने उल्लेख गर्नुभयो नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेलले आफ्नो दलका माग व्यवस्था गरी यथास्थितिमा संविधान सभाको चुनाव गर्न खोजिए चुनाव बहिष्कार गर्ने चेतावनी दिनुभएको छ तेह्रथुमको म्याङलोङमा आज बियाना पत्रकार सम्मेलन गरेर गजुरले चार दलबीच भएको एघार बुधे सहमति र राष्ट्रपतिले जारी गरेको पच्चिस बुधे बाध आडको फुकाको खारेजी वर्तमान सरकारको बर्खास्ती र गोलमेच सम्मेलन मार्फत दलहरूको नेतृत्वमा सरकार नबनेसम्म चुनावमा भाग नलिने बताउनुभयो यथास्थितिमा चुनाव गर्न खोजिए त्यसलाई असफल पार्न आफ जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनु नेकलिट ब्यूरो बैठक आज फेटी कार्य बलख में बस्ने बैठक में चुनावी अभियान रंतरिक विषय में छलफल होने जेठ बाट दुई महीने चुनावी अभियान शुरू तैयारी का विषय में आज छलफल होने पोलिट ब्यूरो सदस्य रघुजी पंत जानकारी दु पंतार लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन नहुने विषयमा यसअघि पार्टीले निर्णय गरे पनि सरकार नियुक्तिको प्रक्रियामा लागेकाले त्यस विषय पनि आजको बैठकमा थप छलफल हुनेछ नेपाल विद्युत प्राधिकरणले आजबाट लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाका दरले घटाएको छ आजबाट दैनिक आठ घण्टा मात्र लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ केही दिनदेखि प्राधिकरणले तोकेभन्दा कम समय मात्रै लोडसेडिङ गर्दै आएकोमा आजबाट भने औपचारिक रूपमा लोडसेडिङ कम भएको हो नयाँ तालिका अनुसार बिहान चार घण्टा र साँझ चार घण्टा विद्युत कटौती हुनेछ बढी विद्युत चुहाट हुने स्थानमा भने चुहाटको दर अनुसार नै थप विद्युत बार कटौती गर्ने प्राधिकरणको भनाइ छ हिउँ पग्लिएको नियमित विद्युत आपूर्ति भइरहेकाले विद्युत लोडसेडिङ कम गरिएको प्राधिकरणले नवलप्र <स्वारी> शिवन्दिर दुईमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् गैराती शिव मन्दिर दुई विश्वास पौडेलले आफ्नै श्रीमती 27 वर्षीय पार्वती पौडेललाई सिलौटा प्रहार गरी हत्या गरेको इलाका प्रहरीकारलाई कासुतीले जनाएको छ राति सुतिरहेकी पार्वतीलाई पौडेलले अचानक सिलौटाले थिचेर हत्या गरेको प्रहरीले जनाएको छ पौडेललाई इलाका प्रहरीकारले कावासूतीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी नावाप्रेक्षक विमल बस्नेतले जानकारी दिनुभयो सुनको सहज चासो आपूर्ति प्रति बेर पछि नानगढको पोतली बजार चोकबाट पोलचोकसम्म संघले री निकाल्न लागेको संघका चितवन अध्यक्ष विपेन्द्र रामुमुले जानकारी दिनुभयो रयालीमा चितुवनमा सुन चाँदीका व्यवसाय सञ्चालन गरिरहेका व्यवसायहरूको सहभागिता रहनेछ चितवन लगायतका तेत्तिस जिल्लाहरूमा आज चौथो दिन पनि सुन चाँदीको कारोबार ठप्प छ व्यवसायले माग अनुसारको सुनको आपूर्ति गर्न नसकेपछि आफ्नो विवाहको सिजनमा सुन चाँदी पसल बन्द भएपछि सर्वसाधारण उपभोक्ता मर्कामा परेका छन् पूर्व राजमार्ग अन्तर्गत चितवनको चैनपुरमा आज बिहान ट्रकको टक्करबाट एक वृद्ध घाइते भएका छन् पूर्व जाँदै गरेको नम्बर नखुलेको ट्रकले बिहान पाउने पाँच बजेको समयमा ठक्कर दिँदा शक्तिखोर चिसापानी बस्ने अंदाजी सत्तरी वर्षीय बहादुर तामाङ घाइते भईको प्रहरीले जनाएको छ घाइते तामाङको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ तामाङको बायाँखुट्टामा गम्भीर चोट लागेको इलाका प्रहरीकारले खैरनीका प्रहरी सहायक निरीक्षक ललित थापाले जानकारी दिनुभयो उता भरतपुर नगरपालिका नम्बर दस चितवन मेडिकल कलेज अगाडि राजमार्गमा गइराथी इकल दुर्घटनामा एक पत्रकार सहित दुईजना घाइते भएका छन् घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ लाइन्स चोकबाट भरतपुर 24 कोटी तर्फ आउँदै गरेको ना 24 चौविस सात पाँच आठ शून्य नम्बरको मोटरसाइकल चितवन मेडिकल कलेज गाड़ी पैदल यात्रीलाई जोगाउने क्रममा दुर्घटना हुँदा अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका चितवन संवाददाता चिन्तामणी पौडेल र जिल्ला विकास समिति चितवनका सामाजिक विकास अधिकार कृष्ण जयन्ती पौडेल घाइते भएका हुन् घाइते दुबईको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ घाइते मध्ये कृष्ण जयन्ती पौडेलको अवस्था गम्भीर रहेको छ पकड़ पड़े कार्यकर्ता रियाई को मांग संघय लिंबवान राज्य परिषद के आह्वान कर बंद का कारण पूर्व का नौ जिला को जनजीवन प्रभावित हो बन्दको दोस्रो दिन मेची तथा कोशी राजमार्गमा यातायातका सदन चलेका छैनन् धरानबाट पहाडी जिल्लाहरू धनकुटा भोजपुर सङ्खुवासभा जाने बस तथा ट्याक्सी पनि चलेका छैनन् यस्तै झापाको बिर्तामोडबाट मेची अञ्चलका पहाडी जिल्लामा जाने यातायात यातायातका सदन पनि बन्द रहेका छन् सवारी साधन नचल्दा ताप्रेजुङको पाथिपरबाट फर्कने तीर्थयात्री समेत समस्यामा परेका छन् यसैबीच मञ्च सम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद निकट लिम्बुवान विद्यार्थी जना अब पालो जना जना प्रश्न आगामी चुनावमा नेकपा माओवादीसँग चुनावी एकता हुन सक्ने भनेर यी माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति प्रतिको विचार के छ ए हुन सक्ला बी बकम्फुसे कुरा र सी जनतालाई आँखामा छारो हालने मेसो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 पालो ट्राफिक खबरको यति बेला नारायणगढो वि काठमाडौँ मुगलिन दमली पोखरा नानगढी बुटोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस देश का समाचार भारत को कर्नाटक राज्य में आज विधानसभा को चुनाव भईर बिहान देखि शुरू हो मतदान में मुख्य गरी तिहां सत्ताधारी दल भारतीय जनता पार्टी और विपक्षी दल कंग्रेस बीच मुख्य प्रतिस्पर्धा होने तेस बाहेक पूर्व मुख्यमंत्री बी एस कर्नाटक जनपक्ष पार्टी प्रतिस्पर्धा को चुनावी मैदान में कर्नाटक जनपक्ष पार्टी बीएस ले जनता दल बाट फुटेर गठन गरी को पार्टी हो कर्नाटक भारत को सब भाग प्रांत हो जहाँ कुल दुई सय चौबिस सदस्यीय विधानसभा छ कर्नाटकको चुनावले केन्द्रीय सरकारलाई पनि असर, असर गर्ने भएपछि भारतका विभिन्न दलका नेताहरू अहिले व्यापक चुनावी प्रचारमा लागेका छन् उता अफगानिस्तानमा भएको बम विस्फोटमा परि उत्तर एटलान्टिक सहयोग सङ्गठन नेटोका पाँच सैनिक मारिएका छन् अफगानिस्तानको दक्षिणी क्षेत्रको सड़क किनारामा भएको विस्फोटमा उनीहरू मारिएका हुन् अफगानिस्तानमा तैनाथ विदेशी सेनालाई लक्षित गरी बम आक्रमण गराएको भन्दै नेटोले घटनाको निन्दा गरेको छ उता पाकिस्तानमा भएको विस्फोटमा तीनजना मारिएका छन् पाकिस्तानको कराँचीमा रहेको दलहरूको मुख्यालयलाई ला लक्षित गरी गराएको विस्फोटमा थुप्रै घाइते भएका छन् आगामी सत्ता हुने भएका हिंसामा पाकिस्तानमा आठ सय बढी खेल समाचार एसिसी अन्डर नाइन्टिन एलिटी कप क्रिकेट प्रतियोगितामा कतारले नेपाल सामु 94 रनको झिनो चुनौती पेश गरेको छ टस जितेर पहिले ब्याटिङ गरेको कतार 36 ओभर तीन बलमा सबै विकेट गुमाएर तिरानब्बे रनमा समेटेपछि नेपालले सो चुनौती पाएको हो एक चौरानब्बे रनको चुनौती पक्षाउँदै केही बेर गाडी मात्र नेपालले जवाफी ब्याटिङ गरेको छ उसले एक ओभरको एक ओभर खेल्दै बिना विकेटको नोक्सानीमा पाँच रन जोडेको छ अब नेपाललाई यो खेल जित्नको लागि अडचालिस दशमलव पाँच बलमा उनानब्बे उनानब रनको आवश्यकता रहेको नेपालसँग अझै दस विकेट बाँकी रहेको छ कतारको इनिङ ध्वस्त पार्ने क्रममा अविनाश क्रम एकलले चार विकेट लिए सुशान्त भारीले दुई विकेट लिँदा निशल पाण्डे र भुवन कार्कीले समान एक एक विकेट लिए सम्भवीमा रहेको नेपालले पहिलो खेलमा कुवेतलाई चौरासी रनको फ्राकिलो अन्तरले पराजित गरेको थियो भने कतार मलेसियासँग पराजित भएको थियो उता पछिल्लो समयमा उत्कृष्ट लयमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम विश्व क्रिकेट लिग डिभिजन दुईमा बढुवा भएको छ गइराती डिभिजन तिन अन्तर्गत संरचरणको अन्तिम खेलमा बर्मुडाले अमेरिकालाई हराएपछि नेपालको भाग्य खुलेको हो अमेरिका नेपाल खुले र नेपालको समान छ छ अङ्क भए पनि नेपाल अमेरिकाको भन्दा राम्रो रनडेटको आधारमा डिभिजन दुईमा पुगेको हो गैराती ने नेपालले इटलीमाथि आठ विकेटको जित दर्ता गर्दै रनडेट राम्रो बनाएको थियो डिभिजन तिन फाइनल डिविजन दुई में बड़ुआ भारत पचास विश्वकप सनौट खेल खेल पाने सन् दुई हजार चौदह में न्यूजीलैंड करने सनौट खेल दो दोस दोस दोस्रो हुने देशले अस्ट्रेलिया र न्युजील्यान्डले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप क्रिकेट दुई हजार पन्ध्रमा खेल्न पाउनेछन् इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपराजेपछि हुने, हुने खेलमा पाँचौँ स्थानमा रहेको मुम्बई इन्डियन्सले शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्सको सामना गर्नेछ आजको खेलमा चेन्नई मुम्बईलाई पराजित गर्दै दोस्रो स्थानमा रहेको बेङ्गलोरसँग अङ्क दुरी छ बनाउने योजनामा छ भने मुम्बई भने जित हात पार्दै चौथो स्थानमा उक्लने दाउमा छ त्यस्तै आजको दोस्रो खेलमा चौथो स्थानको राजस्थान रोयल्स र पुछारमा रहेको पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ दस खेलमा छ खेल जितेको राजस्थानको बाह्र अङ्क छ भने राजस्थानभन्दा एक खेल खेलेको पुनेको मात्र चार अङ्क छ चा। यसअघि गैराती भएको खेलमा सनराइजर्स हैदराबादले दिल्ली डेड डेबिल्सलाई छ विकेटले पराजित गरेको थियो जितपछि हैदराबाद तेस्रो स्थानमा उक्लिएको छ दिल्लीले दिएको एक्कासी रनको झिनो लक्ष्य हैदराबादले तेह्र बलमा चार विकेटको क्षतिमा पुरा गर्यो पुनः एकपटक बैठक आज बस्तियार विषय भईर कंग्रेस सभापति को, को भनाई यथा स्थिति में चुनाव करे चुनाव बहिष्कार करने नेक माओवादी का उपाध्यक्ष गजरिल को चेतावनी भारत को कर्नाटक राज्य में विधानसभा को चुनाव जारी भारतीय जनता मुख्य प्रतिस्पर्धा 19 क्रिकेट टीम एलिट मा 94 रनको लक्ष्य पक्षाउँदैन